ध्यक्ष दाहालबीच टेलिफोन वार्ता पछिल्लो राजनीतिक अवस्था संविधान लेखन लगायतका विषयमा कुराकानी अर्थमन्त्री डाक्टर महतद्वारा असारको सत्ताइस गते बचेट आउने घोषणा ऊर्जा तथा कृषिलाई प्राथमिकतामा राखिने मन्त्रीको भनाई संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकै अन्तर्द्वन्दको उपज भएको ए नेता डाक्टर भट्टराईको भनाई सशस्त्रद्वन्दमा भएका गम्भीर अपराधका दोषीलाई सरकारले क्षमाधान नदिने उपप्रधान तथा गृहमन्त्री गौतमको भनाई इराकी सरकारलाई सघाउन अमेरिकी सेनाको एक समूह इराक पुग्यो पाकिस्तानको पेसावर विमानस्थम्भ भएको गोलाबारीमा एक महिलाको स्यान गयो र विश्वकप फुटबल अन्तर्गत आज राति पनि चारवटा खेल हुँदै ग्रिज पहिलो पदक विश्वकपको अन्तिम सोह्रमा प्रवेश नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो बाँच समयका हातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम डट बजेको अर्पण बुलेटिनमा यहाँलाई स्वागत सहकर्मी अनिता अर्यालसँगै सुजिता हमालको मा अेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइराला र एकीकृत एक माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बीच टेलिफोन वार्ता भएको छ दुई नेताबीच आज बिहान झण्डै पन्ध्र मिनट भएको टेलिफोन सम्वादमा मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान लेखन सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा कुराकानी भएको हो निजी सचिवालय का अन्सार ते क्रम में प्रचंड ने कोईराला को स्वास्थ्य अवस्था बारे जानकारी लिन् शीघ्र स्वास्थ्यलाभ को कामना प्रधानमंत्री कोईराला पहल चरण को, को स्वास्थ्य परीक्षण को रिपोर्ट आउन ढिलाई भाग का कारण आप अमेरिका बसाई कति दिन को हुए भन्ने टुंगो नलागे को प्रधानमंत्री कोईराला को मानहाटन में मा रहो मेमोरियल सोलान कैटरिंग कैंसर सेंटर उपचार भईर नि परीक्षण का क्रम में दाग देखिए चिकित्सक सलाह में कोईराला हप्ता अमेरिका जानूबी प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको मेमोरियल सलोन केटरिंग क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको छ अस्पतालले यसअघि सुझाव दिए अनुसार प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको हो आज र भोलि पनि उहाँको थप स्वास्थ्य परीक्षण गरिने न्युयोर्कमा रहेको नेपाली स्थायी नियोगले जनाएको छ तर परीक्षणबाट देखिएको प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा भने केही पनि उल्लेख गरिएको छैन अर्थमन्त्री डाक्टर रामचरण महतले असारको 27 गते बजेट आउने बताउनु भएको छ विराटनगर विमानस्थलमा संसारकर्मीसँग कुरा गर्दै मन्त्री महतले पन्ध्र गते नीति तथा कार्यक्रम घोषणा हुने र सत्ताइसम्ममा बजेट आउने बताउनुभयो बजेटले लगानी गर्ने वातावरण तयार गर्ने भन्दै ओर्जा तथा कृषिलाई प्राथमिकतामा राखिने मन्त्री महतले जानकार दिनुभयो उहाँले अहिलेको अवस्थामा अधुरा रहेका आयोजनाहरूलाई पूर्णता दिन समेत सरकारले रकम विनियोजन गर्ने आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको बताउनुभयो उपप्रधान एवं स्थानीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सकेसम्म अधिकतम सहमतिको सहमतिमा संविधान जारी गरिने बताउनु भएको छ पाल्पाको तानसेनमा संग्रहालयको उद्घाटन गर्दै वहाँले सकेसम्म अधिकतम सहमतिमै संविधान जारी गर्ने प्रयास हुने बताउनु भएको छ त्यसका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्छ यदि सहमति हुन सकेन भने प्रक्रियागत रूपबाट संविधान जारी गर्छ वहाँले भन्नुभयो वहाँले विधि र प्रक्रियालाई कसैले पनि अस्वीकार गर्न नहुने बताउनु भएको छ मन्त्री सिंहले संविधान निर्माणको कार्यतालिका अनुसार नै संविधान सभाले काम गरिरहेको र माघ आठ भित्रै नयाँ संविधान जारी and he बताउनु भएको छ उहाँले जनताको अपेक्षा विकाससँग जोडिएकाले सरकारले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको बताउनु भएको छ राजनीतिक संक्रमणकालको अन्त्य गर्न नसके मुलुक सङ्कटमा फस्ने बताउँदै वहाँले राजनीतिक सङ्कट अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ यसैबीच मन्त्री सिंहले आफ्नो पार्टी नेपाली कंग्रेस मुलुकमा जारी राजनीतिक सङ्कटको अन्त्य गरी समृद्धिको बाटोमा लैजान सबै दललाई सहमतिमा ल्याएर सहकार्य गरेर अगाडि बढ्न तयार तैयार रहेन् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र द्वन्दका क्रमा भएका गम्भीर प्रकृतिका अपराधमा दोषीलाई सरकारले क्षमा आशन नदिने बताउनु भएको छ मरङ जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन उद्घाटनपछि गृहमन्त्री गौतमले यस्तो बताउनु भएको हो उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्दका घटनाको समाधान गर्ने तर गम्भीर अपराधमा भने दोषीलाई उम्किन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भयो शान्ति विसर्जनका लागि सरकारले अन्तिम गृह कार्य गरिरहेको घटना अपराधमा दोषीलाई छोडिँदैन कानून बमोजीमा कार्यवाही हुन्छ गौतमले कानून हातमा लिएर माफीहरू लागेको भन्दै सरकार गम्भीर रहेको बताउनु भयो गुण्डागर्दी नियन्त्रणमा प्रभावकारी कार्य भएको गौतमले बताउनु भएको छ कार्यवाग प्रधानमन्त्री वामदेव गौतमले अदालतको अपेला यसैबीच विराटनगरमा कार्यवाग कार्यवाग प्रधानमन्त्री वामदेव गौतमले अदालतको अफेहेलना सम्बन्धी विधेयकले कसैलाई पनि असर नपार्ने बताउनु भएको छ सरकार अचम्ममा परेको भन्दै गौतमले यो विधेयकले अराजकतालाई नियन्त्रण गर्ने दावी गर्नुभएको छ उहाँले अफेलना सम्बन्धी विधेयकको विरोध गर्नेहरूलाई निरंकुशताको संज्ञा पनि दिनुभयो सरकारले संसदमा पेश गरेको विधेयकको विरोध विधेयक पास हुन दिन्न र पास भए जलाउँछु भन्नेहरूले निरंकुश बन्न खोजेको गौतमको आरोप थियो सरकारले संसदमा पेश गरेको अफेलना सम्बन्धी विधेयकको सबै क्षेत्रबाट विरोध भइरहेको छ सरकार विधेयक ल्याउने विषयमा निरंकुश बन्न सक्दैन सरकारले पेश गर्ने काम गरेको हो गौतमले भन्नुभयो सबै संवैधानिक निकाय र अदालतलाई समेत कानूनी दायरामा ल्याउन संसदमा पेश भएको यो विधेयकको विरोध गर्नुको अर्थ छैन उहाँले यो विधेयक पास भएपछि अदालत र व्यवस्थापिका संसदलाई पनि मानहानी मुद्दा लाग्ने बताउनुभयो नेकपा एमाले चितवनले यी असार उन्नाइस गतिदेखि शुरू हुन लागेको नौ महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि छनौट गरेको जनाएको छ चितवन क्षेत्र नम्बर चारको उपनिर्वाचनका कारण चितवनमा ढिला गरी प्रतिनिधि छनौट गरिएको हो प्रतिनिधि छनौटका लागि मंगलबार अपरा पार्टी कार्यालयमा बसेको बैठकले प्रतिनिधि टुङ्गो लगाए पनि आज मात्रै नामावली सार्वजनिक गरिएको एमाले प्रचार विभाग प्रमुख अरूण पीड़ित भण्डारीले जानकारी दिनुभएको छ चौवालिसजना महाधिवेशन प्रतिनिधि चयन भएको जानकारी दिनुभएको छ जसमा बाइस वरिष्ठ नेता मधव कुमार नेपाल पक्ष का जना केपी शर्मा ओली पक्ष का प्रतिनिधि केन्द्रबाट छनौट गरिएका प्रतिनिधिहरूमध्ये चिदनका नौजना नेताहरू परेका छन् केन्द्रीय स्तरबाट छनौटमा परेकाहरूमा पोलिट ब्युरो सदस्य एवं सभासदद्वय काशीनाथ अधिकारी सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य देवी प्रसाद गेवाली झेलु प्रसाद तिवारी केशवलाल श्रेष्ठ सीता पौडेल हरिसाकोट्टा जेवी भेटवाल र विष्णु घिमिरे रहनु भएको छ यसै केन्द्रीय स्तरबाट नै जनसङ्गठनबाट महाधिवेशन प्रतिनिधि छनौट हुनेहरूमा चिदनबाट आठजना परेका छन् छनौट हुनेहरूमा पूर्व सांसद लालमणि चौधरी दाबा दोर्जे लामा शारदा रामजी प्रसाद सापकोटा रामप्रसाद पौडेल अमृत दराई पूर्ण बहादुर श्रेष्ठ र टेकनाथ बराल रहनु भएको छ असार उन्नाइस गतेदेखि काठमाडौँमा हुने एमालेको नौ महाधिवेशनमा झण्डै उन्नाइस सय प्रतिनिधि सहभागी हुनेछन् एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकी अन्तर्द्वन्दको उपज भएको बताउनु भएको छ जनकपुरमा आज क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार सम्मेलनमा भट्टराईले उहाँले बेलैमा अन्तर्द्वन्दपन हुन नसक्दा उपनिर्वाचनमा पार्टीको अवस्था सुधार हुन नसकेको टिप्पणी गर्नुभएको हो गएको साल नौ गति उपनिर्वाचन भएको चारवटा क्षेत्रमा एकीकृत नेकपा माओवादीको पहिलेको निर्वाचनमा भन्दा मत घटेपछि वटाएको यस्तो प प्रतिक्रिया आएको हो समयमा नै पार्टीको अन्तर्द्वन्द्व हल गरेर समावेशी लोकतन्त्र संघीयता सहितको संविधान बनाउन नसके पार्टीप्रतिको आकर्षण झन घट्ने उहाँको टिप्पणी थियो भट्टराईले पार्टीभित्र देखिएको अन्तर्द्वन्द व्यक्तिगत नभई वैचारिक रहेको बताउनु भएको छ उहाँले समान विचार भएका कम्युनिष्ट नेताहरूलाई एकत्रित गरेर नयाँ शक्ति बनाउनु पर्ने आवश्यकता औलाउनु भयो भट्टराईले निर्धारित समय आगामी माघ आठ गते भित्रै संविधान निर्माण हुने दावी गर्नुभयो तिसी ऊर्जा पर्यटन ठूला सड़क शिक्षालाई केन्द्रित गरी आगामी बजेट ल्याउनुपर्ने भयो नेपाल मजदूर किसान पार्टीका अध्यक्ष एवं सभासद बिजुक बिजुक्सेले सरकार संसदीय विकास कोष बढाएर स्थानीय निकायको निर्वाचन पछाडि धकेल्ने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ रफत संचार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्सेले छ महिनाभित्र स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता जनाएको सरकारले स्थानीय निर्वाचन गर्नुको साथो अन्य कुरामा अलमल गर्न थालेको बताउनु भएको छ एक दशकभन्दा बढ़ी समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भइरहँदा पनि सरकार स्थानीय निर्वाचन प्रति चाँसो सरकारले तत्काल स्थानीय निर्वाचन गराउन जरूरी छ वहाँले सरकार भू भूमाफिया र ठेकेदारको सञ्जालमा फँसेर उपत्यकालाई गाविसविहीन बनाउन लागेको भन्दै हचुवाको आधारमा घोषणा गरिएका नगरपालिका स्वीकार्य नहुने बताउनुभयो चितवन क्षेत्र नम्बर मा भएको उपनिर्वाचनबाट विषय बनेका नभनेर वाच सभासद रामकृष्ण घिमिरेले नेपाल सङ्घीय मण्डलमा पुगेपछि चितवन प्रादेशिक राजधानी बन्ने बताउनु भएको छ भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभासद घिमिरेले बृहत चितवन गुरयोजनामा चितवनलाई वैकल्पिक राजधानी बनाउने कुरा सम्भव नदेखिए पनि प्रा देशिक राजधानी बनाउन पहल थाल्ने बताउनु भयो गुरु योजनाको संयोजकको जिम्मेवारी समेत पूरा गरिसक्नु भएका घिमिरेले प्रदेश बाँडफाँड गर्दा नरुप्रासीको दाउने मकनपुरको हेटौडा वर्षाकको ठोरी जस्ता भूभागलाई समेटेर वृहत चितवन बनाइने र रा राजधानी पनि चितवन्ने बनाउन कंग्रेस लागिपर्ने बताउनु भयो सभासद एवं कंग्रेस पूर्व सभापति घिमिरेले संविधान निर्माणमा लागिपर्ने बताउँदै चितवन चितनमा सहित समग्र चितवनको विकासको लागि प्रतिनिधि भएर आफ्नो कारणमा आएको बताउनु उहाँले अब देशमा बाङ्गोटिङ राजनीति भन्दा पनि सरल रेखामा राजनीति अघि बढ्नुपर्ने जिकिर गर्नुभयो उहाँले राजनीतिक गतिरोध अन्तिका लागि उच्च स्तरीय राजनीतिक सहमतिको आवश्यक रहेको औलाउनु भयो सरकारले असार भित्र पन्ध्रभित्र नागढुङ्गा नौबिसे सड़क खण्डमा मर्मतको काम पुरा गरी गरिसक्ने दावी गरेको छ दुई किलोमिटर क्षेत्रमा धलान तथा मर्मतको काम लगभग अन्तिम चरणमा पुगेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार पन्ध्रसम्ममा काम पूरा हुने बताएको छ मन्त्रालयका सचिव तुलसी सिटौलाले दुई किलोमिटर सड़क मर्मत गर्ने कामसँगै तीन किलोमिटर डाइभर्सन सड़क बनाइएकाले वर्षायाममा सड़कै कारण गाडीको आवत प्रभावित नहुने बताउनु छ डाइभर्सन सड़कका कारण एक लेन थाप गाड़ी सहज रूप में आवत जावत कर गाड़ी पार्किंग सकिने भाई जाम नर्कडुंगा नौबीस सड़क को दुई कि में पुरानो पीच उक्काउने ढलान करी पीच करने काम दुई वर्षदी चलि सरकार ने इसअघि जेठ मशांत भि सड़क मरमत को काम पूरे सकने दावी थी तर मरमत जिम्मेवारी पाए ठेकेदार अनुगमन खटिने इंजीनियर सही ढंग परिचालन कर न तथा क्रसर व्यवसाय को हड़ताल का कारण ढिलाई सचिव सिटौलाले बताउनु भएको छ मरमतको काम सकेपछि सड़कै कारण जाम नहुने तर पुराना थोत्रा र धेरै भार बोकेका गाड़ीका कारण हुने जाम रोक्न आवश्यक पहल गरिने उहाँले बताउनुभयो पेट्रोलियम <द्यान> पदार्थ बोक्ने ट्याङ्करका चालकले आन्दोलन थालेका छन् अहिले कमका कर्मचारीको लापरवाहीका कारण ट्याङ्करबाट ओडेको तेलको नोक्सानी पनि आफूहरू माथि लगाउने गरेको भन्दै ट्याङ्कर चालकले आन्दोलन थालेका हुन् उनीहरूले ट्याङ्कर नचलाउने भन्दै चाबी ट्याङ्कर धनीलाई बुचाएका छन् तेल बोकेर काठमाडौँका लागि छुटेको दुई सयवटा ट्याङ्कर बिच बाटोमै रोकिएका छन् ट्याङ्कर चालकले पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर सडकमै छोडेर चाबी व्यवसायीलाई बुचाएको मध्यमाञ्चल व्यवसायी महासंघका कोषाध्यक्षमार वर्तोलाले जानकारी दिनुभयो हवाई इन्धनका ट्याङ्करका ट्याङ्कर पचासवटा पेट्रोल र चारवटा मट्टी तेलका ट्याङ्कर बाटोमै रोकिएका छन् भारतको रक्सोलबाट लोड भएको हवाई इन्धन पेट्रोल डिजेल मट्टी तेल काठमाडौँमा अहिले निगमका कर्मचारीले अनलोड गर्नका लागि आलटाल गर्ने तथा कर्मचारी छैन जस्ता समस्या देखाउँदै तेल अनलोड गर्न ढिलाइ गरेका कारण आफूहरू मर्कामा परेको चालकहरूले बताएका छन् अन्य ग्रमका कर्मचारीको हल्टका कारण खन्द्याउन नपाउँदा तेल ओड्ने र नोक्सानीको कारक ट्याङ्कर चालकलाई देखाउन थालेपछि समस्या आएको नारायणी यातायात व्यवसाय संघ हेटौडाका अध्यक्ष गोकर्ण प्राचरीले दाबी गर्नुभयो चालकहरूले रक्सनमा तेल लोड गर्ने बित्तिकै आइल निकमले नै सिलबन्दी गर्नुपर्ने र काठमाडौँमा पुगेपछि निकमले नै खोज्नुपर्ने र बिचमा चालकलाई मुस्न नहुने माग गरेका छन् अहिले पनि काठमाडौँ आइसकेको बैसठी ट्याङ्कर डिजल ट्याङ्कर पेट्रोल बैसठी ट्याङ्कर इन्धन र चार ट्याङ्करमटी तेल अनलोड नगरी त्यत्तिकै राखेको उनीहरूको उनीहरूले दावी गरेका छन् अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो उपनिर्वाचनको परिणामले जनताले फेरि कङ्ग्रेस र त्यसको नेतृत्वको सरकारप्रति विश्वास गरेको कङ्ग्रेस महामन्त्री प्रकाश मानसिंहको दावीप्रति तपाईँको प्रतिक्रिया के छ ए परिणामले त्यस्तै देखाउँछ बी राजनीतिमा विश्वास हुन्न र सी आफ्नै गोरुको बाह्र टक्का तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए परिणामले यस्तै देखाउँछ भन्ने उनस बी राजनीतिमा विश्वास हुन्न भन्ने 32 प्रतिशत र सी आफ्नै गोरुको बाह्रै टक्का भन्ने उन्नाइस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकै अन्तर्द्वन्द्वको उपज भएको ए माओवादीका नेता बाबुराम भट्टराईको भनाइमा तपाईँको विचार के छ ए सही कुरा बी बल्ल होस खुले सी जनताले नेता चिनिसके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 ट्राफिक खबरको यति बेला नानकटे टोणावेलग सडक खण्ड खुल्ला छ त्यसै गरी नानकट मगलिन मगलिन औपिसे काठमाडौँ सडक खण्ड मगलिन त मौरी पोखरा सडक खण्ड र नानकट प्रासेबो टोल सडक खण्ड पनि खुल्ला छ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 विदेशका खबर इराकी सरकारलाई सघाउन अमेरिकी सेनाको एक टु तु, तु, इराक पुगेको छ अमेरिकी रक्षा मन्त्रालयले पहिलो खेपमा एक सय से अमेरिकी सेना इराक पुगेको जनाएको छ अमेरिकाले तीन सय से सेना पठाउने निर्णय गरेको थियो ती अमेरिकी सेनाहरूले सुन्नी विद्रोही आइएसआइएस विरुद्धको कारवाहीमा इराकी सेनालाई सहयोग गर्ने बताइएको छ फाँसी दिएका पूर्व इराकी राष्ट्रपति सद्दाम हुसेन समर्थित विद्रोहीहरूले इराकको धेरैजसो सहर आफ्नो कब्जामा लिइसकेको छ यसै yes, गरी उत्तर पाकिस्तानको पेशवार विमानस्थलमा साउदीको रियादबाट आएको विमान अवतरणका क्रममा गोलाबारी भएको छ गोलाबारीमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएको अधिकारीहरूले बताएका छन् पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पीआईए का प्रवक्ताले रियादबाट आएको पीके सात विमान अवतरणका क्रममा फायरिङ भएको बताउनु भएको छ वहाँले चालक दलका एक सदस्य पनि घाइते भएको जानकारी दिनुभएको छ एक जना यात्रु सवार सो विमान गोलाबारी पश्चात कुशलताका साथ विमानस्थलमा अवतरण गरिएको अधिकारीहरूका अनुसार पेशेवर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सबै उडानहरू नियमित गरिएको छ अब खेलसम्म सारा विश्वकप फुटबल अन्तर्गत आज राति पनि चारवटा खेल हुँदैछन् राति पाउने दस बजेपछि के समयमा हुने खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दा अर्को खेलमा इरान र बोस्निया भिनेछन् आजको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरी प्रि क्वार्टरमा प्रवेश गर्नेछ भने इरानले बोस्नियालाई पराजित गरी इरान प्रि क्वार्टरमा पुग्नेछ यदि नाइजेरिया अर्जेन्टिनासँग हारेर बोस्नियाले इरानलाई पराजित गरे पनि नाइजेरिया अन्तिम सोह्रमा पुग्नेछ अर्जेन्टिना यो समूह अन्तिम सुरमा पुगिसकेको छ त्यस्तै राति पौने एक बजी हुने खेलमा स्विजरल्याण्ड र हन्डुरस भेट्दा पौने दुई बजे, फ्रान्स र इक्वेडर आमने सामने हुनेछन् आजको खेलमा इक्वेडरले यसअघि नै प्रिक्वार्टरमा प्रवेश गरिसकेको फ्रान्सलाई हराउँदै यो समूहबाट अन्तिम स्वर पुग्ने प्रयास गर्नेछ सही समूहमा स्विजरल्याण्डको पनि समानतिन अङ्क भएकाले इक्विटर र स्विजरल्यान्ड गरे मरको अवस्थामा छन् इक्विटर फ्रान्ससँग पराजित भएर स्विजरल्यान्डले हन्डुरसलाई पराजित गर्न सके स्विजरल्यान्डले प्रिक्वार्टरमा स्थान बनाउनेछ साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइराला र ए माओवादी अध्यक्ष दालबिच टेलिफोन वार्ता पछिल्लो राजनीतिक अवस्था संविधान लेखन लगायतका विषयमा कुराकानी अर्थमन्त्री डक्टर महतद्वारा असारको सत्ताइस गते बचेट आउने घोषणा ऊर्जा तथा कृषिलाई प्राथमिकतामा राखिने मन्त्री महतको भनाई संविधान सभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकै अन्तर्द्वन्दको उपज भएको ए माओवादीका नेता डाक्टर भट्टरायको भनाई सशस्त्र द्वन्द्वमा भएका गम्भीर अपराधका दोषीलाई सरकारले क्षमता नदिने उपप्रधान तथा गृहमन्त्री गौतमको भनाई इराकी सरकारलाई सघाउन सर अमेरिकी सेनाको एक समूह इराक पुग्यो पाकिस्तानको पेसावार विमानस्थलमा भएको गोलाबारीमा एक महिलाको छ्यान गयो विश्वकप फुटबल अन्तर्गत आज पनि चारवटा खेल हुँदै ग्रीस पहिलो पटक विश्वकपको अन्तिम सोह्रमा प्रवेश हवस् त साँझ पाँच बजीको अर्पण बुलेटिन सकियो अनिता अर्यालला सुजिता हमाल विदा हुन्छौँ नमस्कारको साथमा जय गलेसो रियल इटेट एंड हाउसिंग प्रणाली द्वारा निर्मित कपुरनी चैनपुर तीन चित्व पश्चिम राज चोकर्फ कंकाली जाने को फैलि प्रत्येक मोहडा को, को अगड़ी दुईवटा कपुरू प्लांट आकर्षक घड़ेरी अब तप रोजाई अनुसार फाइनांस को सुविधा में उपलब्ध कराईने विकास का पूर्वाधारी बीच बाटो बिजुली संचार यातायात लगात अन पन्न घड़ेरी खरीदगरी ठुक्कनो संपर्क का लगी गोपाल पौडेल रत्ननगर मोबाइल अंठानब्बे चार पचास उन्ना पचास सात सै प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अड़सठी शून्ना पचहत्तर बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप फोन नंबर शून्य छप्पन पांच तिरसठी थरूम का फिटिंग सामान दक्ष प्लम्बर पेंटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन टेस्ट नदी पांच विषय में